नमस्कार म हार्दिक लोकमय साङ्गीतिक अभिवादन टक्राउन चाहन्छु कार्यक्रम लकझङ्कारको प्रतीक्षा गरेर बस्नुहुने सम्पूर्ण श्रोता मित्रहरूमा सँगै लोकपारखे मित्रहरूमा पनि कार्यक्रम लोकसंका लिएर आउने क्रममा आजको श्रृङ्खलामा पनि तपाईँमा आज उपस्थित भइसकेका छौँ तपाईँले सुनिरहनु भएको छ हामीलाई प्रत्यक्ष रूपमा अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्लो पाँच र एन्टरनेट अनलाइनमा डब्लु डब्लु डब्लु डट गरेर दस बजीसम्मको यो बीचमा रहनेछौँ र यो बीचमा रहँदा लोकधरी आवाजहरू तपाईँको माझमा प्रस्तुत गर्छौँ सँगै रमशौँ रमाउँछौँ आवाज एकै साथ रम कार्यक्रम लोकझंकार हप्तामा छ दिन आउने गर्दछ त्यो मध्ये पनि आइतबार अनि बुधबारको श्रृंखलामा रहेर विभिन्न राष्ट्रिय स्तरमा ख्याति प्राप्त कलाकारसँग भलाकुसारी गर्दै आइरहेका छौँ श्रृंखलामा छौँ आजको श्रृंखलामा भने केही पहिला र के नयाँ आवाजहरू अगाडि आवाज गुजिसकेको छ जुन आवाज पछिल्लो समयमा बजारमा आएको हो स्थानीय कलाकार योगेश हमालको लय तथा शब्द सृजना हो भने योगेश हमाल अनि जमुना रानुको आवाजमा सजिवका आवाज हो जुन आवाजलाई समय डिजिटलले बजारमा लिएर आएको ल अनि राणाको सुन्दै शब्द सृजना हो योगेश मेटाइन कायालु संसार खुजदा, खोज्दा तिमीलाई भेटाएन घाइते जीवन लिएरा बाजा जो लिएर भाजा जो तिम्रै माया मोटोमा साझा जो तिम्रै नाम दिलमा भेटे OK, those days <laughs> are made in the most vie that you do already kartota din lai metaina anga yo ke next हजुर मित्र तिम्रै नाम दलमा मेठाइन ना काँगष्ठुरी मायालु संसार खोज्दा भेटाइन योगी समाल अनि जमनारायणका आवाज हो कार्यक्रम लोकझंकारमा पहिलो लोकदोरी आवाज सँगसँगै तपाईँ माझ बिर्सिसकेका बरकर भर्खर मात्र आफ्नो घरको रेडियो ट्युन अन गर्दै हुनुहुन्छ भने सुनिरहनु भएको छ हामीलाई प्रत्यक्ष रूपमा अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगा हर्षमा कार्यक्रम लघुसङ्का र इन्टरनेट अनलाइनमा पनि हामीलाई डब्लु डब्लु डब्लु डट लगअन गरेर सुनिरहनु भएको छ देश विदेशमा जहाँ जहाँ रहनुहुन्छ कार्यक्रम लोकसङ्का सँगसँगै रहनुहुनेछ अबको दस बजीसम्मको यो बिचमा हामी रहिरहनेछौँ र यो बिचमा रहँदा थुप्रै समुद्र लोकधुरी आवाजहरू तपाईँको माझमा प्रस्तुत गर्नेछौँ प्रविधि कक्षबाट मित्र रैजन अनि आवाजबाट मसुर्या सुकै लोकधुरी आवाजहरू त सध्दैछन् कार्यक्रमको पहिलो आवाज राखिसके पछाडि अब भने अर्को एउटा आवाज तपाईँ माझ राख्नुपर्ने हुन्छ र जुन आवाज पछिल्लो समयमा अत्याधिक चर्चा अनि परिचर्चा बटाउने आवाज पनि हो मौसम गुरुङ अनि टिका समुद्र आवाजमा सजिएको आवाज हो भने शब्द सृजना हो वसन्त आवाजलाई झलको एन्टरटेनले बजारमा लिएर आएको आवाज पनि हो तिमी छौ र सुन्दर लाग्छ मलाई यो धरती गीतै सङ्ग्रहमा समावेश आवाज पनि हो कार्यक्रममा दोस्रो लोकधोरी आवाज सँगसँगै तपाईँको माझमा बिसाउँछौ आवाजसँगै छोटो व्यापारीका विश्रामतर्फ लाग्छौँ र विश्राम पछिको भागमा फेरि आउने नै छौँको लागि मौसम गुरुङ अनि टिका पुनको आवाजमा सजिएको आवाज तिमी छौ र सुन्दर लाग्छ मलाई यो धरती सानो तिमी नभए मैले कसलाई माया गर्थे होला आभारी छु म त तिम्रो जन्मदाता प्रति सुन्दर गुडवती जन्मे कि हौ तिमी तिमी चौरा सुन्दर लाग्छ मलाई यो धरती सानो तिमी नभए मैले कसलाई माया धर्थे आभारी छु म तिम्रो जन्मदाता पर्थे गुडवती छौ तिमी मेरै लागि जन्मेकी हौ तिमी तिमी छौ र सुन्दर लाग्छ मलाई यो धर्थे सानो तिमी नभए मैले कसलाई माया धर्थे होला आभारी छु म तिम्रो जन्मदा त बके आभारी छो म तिम्रो जन्मदाता पास आज आवासको बिहेमा गएको दुलालाई हेर्नु सट्टा सबैले मलाई मात्र हेरिराखेका थिए यति राम्रो सुट लगाएर गएपछि त्यसमाथि बागलुङ काली टेल सुट पो त हजुर हामी कहाँ रेमन्ड बिमल गिनी कपडा उपलब्ध छन् भने सिलाइ बुनाइ सम्बन्धी सम्पूर्ण कार्यहरू गरिन्छ साथसाथै विवाह वर्तबन्धका कपडाहरू पनि सुपथ मूल्यमा पाइन्छ पुनश्च हामी कहाँ पन्चे बाजाको पनि व्यवस्था रहेको छ सम्पर्क बाग्लुङ खाली टेलस एन्ड सटिङ सुटिङ सेन्टर खैरहरनी चार पर्स बजार प्रोपाइटर चित्रबहादुर परिवार मोबाइल नम्बर अन्ठानब्बे मेरो लागि एउटा बाइक मेरो छोरीको लागि स्कुटी तर मलाई चाहिन्छ लामो दुरीसम्म घुर्ने माइलेजको राम्रो सुविधा भएको त्यसैले म सधैँ रोज्ने गर्छु टाडि पूर्वी चितुन केजुकी बाइकको आधिकारिक विक्रेता साथमा दक्षभवी मेकनिकद्वारा स्कुटी मरम्मत एवं सर्भिसिङका साथै एक्सचेन्जको अफर भएको सुजुकी टाड़ी ठी मोबाइल अन्ठानब्बे एक बान्न शून्य दुई तिन बयाै पञ्चरको झन्झट नहुने नयाँ प्रविधिको ट्युबलेस डिस्क र अटोचोक भएको आकर्षक कलरको सुजुकी स्कुटी र सम्पूर्ण जिनिसहरूको लागि हामीलाई सम्झनुहोस्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 त प्रतिशत ग्यारेन्टी कायुर्वेदिक उपचार जाडो शरीरको मोटोपन घटाउने डाक्टर आयुर्वेद स्टेप अप। दस केजीसम्म मोटोपन बढाउने बिटिफी कपाल छर्नरो रोकी तुरन्त उमार्ने हेयर बिल्डिङ फाइबर चौरी पना हटाउने ल्यान्ड अनुहार शरीर गोरो बनाउने अनाइ बिम्बो रूप अमृत फियर लु अनुहारको चाया पोतो डन्डी हटाउने एन्जेलिप क्रिम हार्ड जोडनीको लागि पाइन्छ सम्पर्क फिनिक्स लाइफ केयर सेन्टर जनपा दुई टाढी हङकङ बजार प्रोप्राइटर तारा खड्का फोन शून्य छपन्न पाँच बैसठी दुई सय मोबाइल अन्ठानब्बे चार त्रिपन्न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 संपर्क पोर्टो पॉइंट पुल डिजिटल कलर लैब एंड डिजिटल फ्लेक्स प्रिंट रत्ननगर एक सौराह चौक चितोन शून्य छप्पन्न पांच तिरसठी शून्न तिरसठी मोबाइल अंठानब्बे पांच पचास एकसठी सात सिरचालीस अंठानब्बे पांच पचास बैसठी सात सुन्नुहोस् न दाई एउटा गरौँ भनेको आफूसँग पैसा नै छैन के गर्ने होला ल लाटी यति धेरै गरगहना लगाएर हिँडेकी पनि छौ फेरि व्यापार गर्ने पैसा छैन पनि भन्छौ आजै ती गरगहना रनपा एकमा रहेको विश्व विकास बैङ्कमा गएर राख अनि पैसा ल्याएर व्यापार गर न भइहाल्छ नि एउटा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 सम्पर्क विश्व विकास बैंक लिमिटेड रत्नगर एक बकुल्लहर रत्नगर नगरपालिका कार्यालयको आडैमा फोन शून्य छपन्न पाँच साठी चार सय नौ फ्याक्स नम्बर शून्य छपन्न पाँच साठी सात सय उना एस हार्मो जिम्मे बासुरी नया नया पुराना वाद्य वादन का सामग्री बिक्री म्यूजिक एलबम रंगीत संयोजन वाद्य वादन को व्यवस्था स्कूल बा हरेक कक्षाई संगीत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 एकैछिनको छोटो व्यापारीको विश्रामपछिको क्षणमा यहाँलाई पुनः स्वागत छ कार्यक्रम लघुसङ्कारको यो बाँकी बसाइबा हामीलाई सुनिरहनु भएको छ प्रत्यक्ष रूपमा अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगा हर्जनमा डब्लु डब्ल्यु डब्ल्यु डट रेडियो लगन गरेर पनि समुद्र लोकदोरी आवाजहरू त्यो मध्ये पनि निकै चर्चा अनि परिचर्चा बटुल्न सफल आवाजहरू केही नयाँ अनि केही पुरानो आवाजहरू तपाईँको माझमा हामी प्रस्तुत गरिरहेका छौँ आजको श्रृङ्खलामा छौँ दस बजेसम्मको बिचमा हामी रहिरहनेछौँ र समुद्र लोकदोरी आवाजहरू तपाईँमाझ प्रस्तुत गर्ने नै छौँ पाटो हुँदै मित्र रिजन हुने आवाजबाट म तपाईँकै लोकसह यात्री सूर्य रहिरहेको छु सुन्ने क्रममा अर्कै आवाज पृष्ठभूमिमा गुन्जिसकेको छ र आवाज पनि पछिल्लो समयमा अत्याधिक मात्रामा चर्चा अनि परिचर्चा बटाउन सफल आवाज हो पुष्कल शर्मा बैष्णुजीको आवाजमा सजिएको आवाज हो पुष्कल शर्मा जुन आवाजलाई हेर म्युजिक प्रालीले बजारमा लिएर आएको आवाज हो हरिबलाई लागि कार्यक्रमको तेस्रो साङ्गेत कौशल्य बाँचु लामा अब बाँचु लामा अहिलेसम्म बाँचेकै थिएमा उनकै मुख हेरे खोरा बाँचौँ लाखेरि अब बाँचु लाखेरि अहिलेसम्म बाँचेको थिएँ मै नौ खाए आगोले छोसेरायो बारे मसँग खोसेरा बाँचौँ लाखेरे अब बाँचु ला बाजे को थे मां उनकें बाब बाम बाजे को थी मां उनको मौकाए हजुर मिथुल सानो घर थियो आगोले झुसेर लैयो बरे मसँग खोसेर बाँसु लाम खेरी अब बाँसु लामाखेरि अहिलेसम्म बाँसेकै थिए म उनकै मुख हेरी पुष्कल शर्मा अनि वैष्णुमाझीको आवाज हो लै शब्द सृजना हो पुष्कल सरमाखी र जुन आवाजलाई रेतम म्युजिक प्रणालीले बजारमा लिएर आएको आवाज हो कार्यक्रम लोकसंका सँगसँगै तपाईँले हामीलाई सुनिरहनु भएको छ र समुदुर लोकधुरी आवाजहरू तपाईँको माझमा प्रस्तुत गरिरहेको छ कार्यक्रमको तेस्रो साङ्गीतिक कसैले तपाईँ माझ बिसाइसकेका र अब भने कार्यक्रमको का अन्त्य अन्ततर्फ पनि छ तपाईँ माझबाट छुटेर बेला पनि भइसकेको छ कार्यक्रम कस्तो लाग्दैछ सल्लाह सुझाव अनि प्रतिक्रियाको अपेक्षा गर्न चाहन्छु जसको लागि तपाईँले कुनै पनि माध्यमध्ये हामीलाई सल्लाह अनि सुझावहरू दिन सक्नुहुनेछ अब भने अन्त्य अन्त्यमा तपाईँको लागि अन्त्यमा एउटा समयमा बजारमा आएको आवाज हो याम छेत्री अनि कामालको आवाजमा सजिएको आवाज हो लय सृजना हो कृष्ण अखेलीको शब्द सृजना हो कृष्ण अखेली अनि पर सुदीको रोजना आवाजलाई उपमा डिजिटलले बजारमा लिएर आएको आवाज हो रोइला आवाज रहेको छ कस्तो कस्तो भएको छ सबलाई आउने वैश मलाई पनि आएको छ तिम्रै माया लागेको छ यही आवाज तपाईँको लागि हामीलाई प्रत्यक्ष रूपमा होस् या इन्टरनेट मा, मा तपाई सबैलाई धेरै धन्यवाद अनि धन्यवाद यतिका जलसम्म प्रविधि कक्षबाट सघाउने मित्र रिसनलाई पनि धेरै धन्यवाद बोल्न चाहन्छु र अन्त्यमा पृष्ठभूमिमा गुन्जिरहेको यो आवाज तपाईँको लागि म तपाईँकी लोक सहयात्री सूर्य ढकाल पनि अझै लिन चाहन्छु हवस्त नमस्कार शुभदिन शुभ समय लोकगीत सङ्गीतलाई सदप माया मा गर्नुहोला उठ्न थाल्यो मेरो मनमा बिरातीको मुला उठ्न थाल्यो मेरो मनमा बिरातीको मोला कस्तो कस्तो भएको छ सबलाई आउने बैसाम मलाई पनि आएको छ तिम्रै माया लागेको छ सबलाई आउने बैसामलाई पनि